पछिल्लो समयमा ब्युटी पार्लर प्रति महिलाहरूको आकर्षण तीव्र देखिन्छ बढ्दो आधुनिकता सँगै मानिसहरूमा राम्रो बन्ने होड बाजिने चलेको छ तुलनात्मक रूपमा महिलाहरूको संख्या ज्यादै देखिन्छ हुन त महिलाहरूलाई सौन्दर्यको प्रतीकको रूपमा पनि लिने गरिन्छ प्रकृति प्रदत्त रूपलाई अझ सिङ्गार पटार गरेर सौन्दर्यको अनुपम नमुना बन्ने चाहना हालका युवा युवतीमा रहेको हुन्छ यसले गर्दा ब्युटी पार्लर व्यवसाय निकै नै फस्टे आएको छ समाजमा नराम्रो पनि नहुने र निरन्तर चल्ने पेसा हुनाले यस पेसा प्रति सबैको ध्यान आकर्षित भएको छ पेसा राम्रो भएको र रा सिजनमा दैनिक असी जना आउने र दैनिक चार पाँच हजार जति आमदानी हुने बताउनुहुन्छ रत्नगर एकमा शोभा हर्बल ब्युटी पार्लर सञ्चालन गर्दै आउनु भएकी शोभा ढुङ्गाना एकदमै राम्रो भइराखेको छैन पर्लर में विशेषगरी महिला डिजाइन में कपाल काटना कपाल स्टेट करेडिंग फेसियल कपाल स्टेट कर आने गर्शन के बेसिजन में पच्चीस तीस जना आने दैनिक हजार पन्द्रह सी समो आधुनिकता संगे योग पेशा फस्ट आयोग पहले पहले कपाल काटना थ्रेडिंग मंथे भज भोलि विभिन्न खालका कुरियन कट विभिन्न डिजाइन का जूरो कपाल फेसियल र थ्रेडिङ गर्न आउने गरेका छन् 15 पन्ध्र वर्षदेखिका लिएर पचपन्न वर्षसम्मका महिलाहरू आफ्नो पार्लरमा आउने बताउनुहुन्छ फेरि पनि ढुङ्गाना दसैँ तिहार चाड पर्व त्यसै गरी विवाहको सिजनमा पार्लरहरूमा बढी भिडभाड सबैको चाहना अरु भन्दा राम्रो देखु भन्ने नै रहेको हुन्छ अरुको तुलनामा आफु राम्रो बन्नु र फेसन अनुसारको श्रृङ्गार गर्न आफु पार्लर आएको बताउनुहुन्छ शर्मिता कार्की नै हो अरूको तुलनामा राम्रो नै हुन्छ जे होस राम्रो राम्रो कुरा हो, रा चाहना पनि अरू पेसा जस्तो चुनौती नहुनेर र जति पार्लरहरू खुले पनि यसको माग छन दिन प्रतिदिन बढिरहेको र ग्राहकको संख्या पनि बढेको बताउनुहुन्छ सोमबारी व्यवसायिक सृजनशील हातहरूका सङ्घ एबिसी अध्यक्ष मिरा गान्धारी अब यसको अवस्था त जति पनि पसलहरू पार्लरहरू जति भए पनि यसको अवस्था चाहिँ फस्टाउँदैछ अब फ्री कोर्सहरू कति चलिरहेछ अहिले सिटी भिटी त सर्टिफिकेट अब लेभल वानको अब अहिले पनि हाम्रो सयजना विद्यार्थीहरू हामीले चिकन जिल्लामा अहिले पढाउँदैछौँ होइन एउटा संस्थाले हामीलाई दिइरहेको छ अहिले त्यो कार्यक्रम बकुलरमा मैले चालिसजना पढाइरहेको छु अहिले पारिमा चालिसजना छ नानु भरतपुरमा बिसजना हुनुहुन्छ अब जति उत्पादन भए पनि भीषण व्यवसायिक राम्रै हुन्छ यसमा जति धेरै भए पनि